सु आँसु पिरले चोट गन्दैछ इ पिर साट्ने चौपारी हो बन्दै बन्दैछ मनको पोका फुकाउला बाँधला तपाईँ पनि आउनुहोस् है चौपारीमा आनी हाम्रो देशमा छुट्टै पहिचान बनाउला नमस्कार तपाईँहरू सुन्दै हुनुहुन्छ सञ्चालक केपी पौडेल र कृष्ण सर्टिङको साथमा सिर्जनाका आवाज केलाई स्वतन्त्रता अनु मेरो नामको पछि तिम्रे थर हुन्छ केलाई स्वतन्त्रता भनौँ मेरो नामको पछि तिम्रे थर हुन्छ जति सिङ्गारो आफ्नो जन्म रङ तिम्रस्ती जान रक्सी तिम्रो समय मस्ती जान रक्सी चुरोटसँग चल्छ तिम्रो साँझ नपर्दै घर पुग्ने नत्र इज्जतको डर हुन्छ नमस्कार गत हप्तामा जस्तै यो हप्तामा पनि कार्यक्रम सृजना आवाज सुनेर बस्नुभएका सम्पूर्ण बुबामा दाजुभाइ तथा दिदी बहिनीहरू र साहित्यलाई माया गरे आफ्ना लेख रचनाहरू सिर्जनाका आवाज सम्म पुर्याउनु हुने सम्पूर्ण साहित्य मित्र जनहरूप्रति फेरि पनि नन्दराम खटका सोनम पुन सँगै सञ्चालक केपी पौडेल र म कृष्ण सर्तुङको नमस्कार दकाउँदै सरिमिला रोक्का मगर डाङदेखि उहाँले पठाउनु भएको मुक्त सँगै हामी भित्र प्रवेश गरिसकेका छौँ अब तपाईँहरू आफ्ना लेख रचनाहरू सुन्नको लागि हटारमा बस्नुभएको छ र यो रात्रिकालीन अवस्थामा कोही सुत्ने तर्फमा पनि हुनुहुन्छ कोही आ आफ्ना ठुनमा पनि हुनुहुन्छ र कोही साथीभाइलाई लिएर आफ्नो लेख रचनाहरू सुन्नको लागि पनि होलुमलाई ठुलो बनाएर बस्नुभएको छ जस्तो अवस्थामा हुनुहुन्छ अब तपाईँहरूका लेख रचनाहरूलाई हामी केपी सर र म कृष्ण हामीहरूले तपाईँहरूका लेख रचनाहरूलाई क्रमशः अगाडि बढाउनेछौँ र तपाईँहरूले धेरैभन्दा धेरै लेख रचनाहरू पठाउनु भएको छ र ती लेख रचनाहरू हामीहरू क्रमश वाचन गर्नेछौँ यदि यो हप्तामा समेट्न नसके अर्को हप्ता पक्कै पनि समेट्नेछौँ समेट कुनै गुनासो नलिनुहोला पनि भन्न चाहन्छौँ र तपाईँहरूलाई इमेल पठाउनुको लागि फेरि पनि हाम्रो इमेल चाहन्छौँ साहित्य डट सङ्गीत एट द रेट जिमेल डट कम र नेपाली लिटरेली एट मा रेट जिमेल डट कममा तपाईँहरूले पठाउनु पठाउन सक्नुहुनेछ र तपाईँहरूलाई सजिलो माध्यम जो फेसबुक इनबक्समा पनि तपाईँहरूले पठाउन सक्नुहुनेछ के बी पौडेल सर्च गरेर तपाईँहरूले त्यहाँ इनबक्समा पठाउनु पनि सक्नुहुनेछ र कृष्ण बी सटुङ्गी मगरमा तपाईँहरूले सर्च गरेर पठाउन सक्नुहुनेछ र अब आग तपाईँहरूलाई ढिला नगरिकन कार्यक्रमको डोइलो गरिहालौँ यो मिठो साङ्गीतिक आवाज त्यस पछाडि तपाईँहरूका लेख रचनालाई हामी गराउँछ उठ्ठान जानेछौँ भन्ने हुन् हातमा किताब पापी देख्ने नीति भन्ने हुन् हातमा किताब पापी माया लुलाई भेट्न आई कलेज हापी हातमा दुई घन्टा गएछ तपाईँहरूलाई यो मिठो साङ्गीतिक आवाज पछाडि तपाईँहरूकै लेख रचनाहरूलाई उठाउने क्रममा मेरो हातमा परेको छ पूजा पोखरेल अपेक्षा स्थायी ठेकाना भरतपुर र हाल लेबनानबाट पठाउनु भएको गजल छ माया पनि अभिशाप बो साथ छुटेपछि माया पनि अभिसाप हो साथ छुटेपछि लेखिदिए दैवले नै कस्तो भाग्य खोटी लेखिदिए दैवले नै कस्तो भाग्य खोटी मेरो भागमा आँसु सधैँ तिमीलाई मिलोस् खुसी मेरो भागमा आँसु सधैँ तिमीलाई मिलोस खुसी दिन्न दोष कहिल्यै तिमलाई मेरै भाग्य खोटी माया पनि अभिसाप हो साथ छुटेपछि त्यो आकाश रुने बेला धरती पनि रुच्ने होला त्यो आकाश रुने बेला धरती पनि रुज्ने होला न तिनु तिमी मेरो प्रणाम कोटी कोटी माया पनि अभिशापको सात छुटेपछि दैवले नि मेरै भाग्य लेख्नै बिर्सिएर दैवले नि मेरै भाग्य लेख्न बिर्सिएर मेरै भागको खुसी खोसी माछौ माया पनि अभिशापको सात छुटेपछि चिहा म आकाश मृत्यु पनि चिहा उला मा आकाश र मृत्युस पनि दलानमा बस्छु माथि हेर्दै लोटी लोटी माया पनि अभिशापको साथ सुटेपछि लेखिदिए दै बलिय कस्तो माया खोटी लेखिदिए दैवले कस्तो माया खोटी हेर्नुहोस् त माया प्रेममा कति मिठो गरी माया प्रेमका सम्बन्धहरू गाँसिएका हुन्छन् सुरुमा तर जति दिन बित्दै जान्छन् त्यति धेरै सम्बन्धमा खोट आउँदै जान्छ र अन्त दुई बिचमा त्यो सम्बन्ध टुट्न जान्छ यसरी सम्बन्ध टुटिसके पछाडि जुन अपेक्षाजीले लेख्नु भएको आफ्नो एउटा गजल छ एकदमै मार्मिक छ जुन समाजमा यस्तै घटनाहरू घटाइरहेका छन् आफ्नो व्यवहारिक जीवनमा पनि सायद यस्तै घटेका होलान् यी तपाईँ हामी सबैले बगेका समस्याहरू छन् जसलाई एउटा गजलको माध्यमबाट देखाइदिनु भएको छ खुसी लाग्यो अपेक्षाजी तपाईँको फेरि पनि आउँदा कार्यक्रममा यस्तै सहभागिता होस् भन्ने हामी चाहन्छौँ र फेरि अर्को एउटा लेख उठाउँदै हुनुहुन्छ कृष्ण सर धन्यवाद केवी सर केवी सर ने पढ़ान गजल सा मिठे लगे रमिक वहाँ लिपनी सृजना का संपूर्ण स्तभ र्यक्तिगत देखी धन्यवाद व्यक्त करना चाहिए रेकर फिर मेरे हाथ में अर्क लेख पड़ी लेखला उठाई हालने वहाँ को गजल, को गजल नहीं नाम रहता आखे धादिंग दा बसोवास ठानकोट हाल सऊदी अरब देखी वहाँ ले गजल इस अगड़े बढ़ा देश देशको देश को केही अजय बाकी देशको उषा में टी लाली किरण पहकी झंडा हराएर फर फरफर रातो झन्डा फराएर टिस्ता र कागदा हामी जन बाँकी छ देशको लागिमङ्ग फुलका सुवासहरू खुसी र उमङ्गका फुलका सुवासहरू लेख बेसी र गाउँ सारा झर्न बाँकी छ देशको लागि अझै केही गर्न बाँकी छ ढिडो रोटी खाएर काठमा हलो बोकेर ढिँडो रोटी खाएर कानमा हलो बोकेर बाटीले त्यो नदी नाला तर्न बाँकी छ त्यसको लागि अझै केही गर्न बाँकी छ बनाएर नयाँ नेपाल नमुना सरह सहजै बनाएर नयाँ नेपाल नमुना सरह सहजै अनि त खुसीले पर्न बाँकी छ त्यसको लागि अझै केही गर्न बाँकी छ उषामा टी लालिकर रहन बाँकी छ भनेर भन्ने हुनुहुन्छ प्रकाश सापकोटा उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु किनकि सारे मिठो र देशलाई समेटेर देशको निर्माण र देशको एउटा केही गर्ने कामहरू गर्न बाँकी छ भन्ने एउटा ती समस्याहरूलाई काम ती, ती कामहरूलाई जगेर्ना गर्दै यो गजलमा शब्दले समेट्नु भएको रहेछ धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा तपाईँका यस्ता लेखहरू पक्कै पनि आउनेछ आशा गर्नेछौँ यसै गरी फेरी हामी तपाईँहरूमा अर्को साङ्गीतिक आवाज सुन्छौँ त्यस पछाडि तपाईँहरूका लेख रचनालाई हामी क्रमशः अगाडि बढाउनेछौँ स्विकार्नुहोस् यो मिठो साङ्गीतिक आवाज साथमा सर तपाईँहरूलाई यो मिठो साङ्गीतिक आवाज पछाडि फेरि तपाईँहरूकै लेख रचनाहरूलाई उठान गरिहाल्छ मेरो हातमा अर्को पत्र परेको छ एउटा कविता जुन देव ढकाल काठमाडौँबाट का पठाउनु भएको कविता छ कविता यस्तो छ बेरुद्देश्य कतै भेट्यौ भने मलाई ठान्नु केवल जीवन थामिएको छ बेरुद्देश्य कतै भेट्यौ भने मलाई ठान्नु केवल जीवन थामिएको छ मनको डिलमै झरेको गुलाब आँखामा सुके सुकेका स्वप्नहरू है जोडिएर रहर बोकी हिँड्ने मन मैले अटाउनै सकिएन शब्दमा तिमीलाई तिमीलाई च्यातिए छन् शब्दहरू मन जस्तै म शब्द हिँड बाँच्दैछु अब यिनै ज्यातिएका शब्दहरू बोकेर अन्तिम पर्यटक सम्बोधन गर्दैछु तिमीलाई जिन्दगी म शब्दभन्दा पर जाँदैछु नि शब्द नि शब्द यो बाँझो छाती फुलाउन सक्दिनँ अब यो बाँझो छाती फुलाउन सक्दिनँ अब सम्झना मिसिएका शब्दहरू त्यसैले मेरा सम्झनाहरूलाई सम्झनाहरूले नै फ्याँकिदिने देख कना शब्द मत निस्कृत शब्दहीन जीवन को निशब्द यात्रा मा शब्दहीन जीवन को निशब्द यात्रा में मा सके देव ढकाजी रचना कर एकदम मीठो कविता रचित करू भि रहेगा पीड़ा शब्द उपंग न सके निशब्दु तीन निःशब्द यात्रा में मैं रहे रिम पल्ट संबोधन करते वहाँ पठान असाध खुशी लगे देव ढकाजी तपहा रचना फिर फेरी, फेरी आयोग यसरी नै आउन् प्रेसित गरोस् खुसी लाग्यो तपाईँलाई धेरै धेरै धन्यवाद छ धन्यवाद केपी सर तपाईँहरू सुन्दै हुनुहुन्छ सिर्जनाका आवाजमा रहेर तपाईँहरूका लेख रचनाहरू हामी वाचन गरिरहेका छौँ अब फेरि मेरो हातमा अर्को रचना परिरहेको छ त्यो रचनालाई पनि म उठान गरिहाल्छु स्वदेश हु ठूला स्वदेश हाँ विदेश रहर कटी ठूला काय चुहम पसीना का दुई थोपा खान ला न स्वदेश हाँ विदेश रहर कटी ठूला संघ संस्था कार्यालय जटी जहां धाए पनि सङ्घ संस्था कार्यालय जति पनि जागिर खान नपाएकाुला ठुला स्वदेश हुँदा विदेश पुग्ने सुन्तलीलाई सारी किन्ने बुढापा बाको भोटो फेर्ने सुन्तलीलाई सारी किने बुढाबाको भोटो फेर्ने जागिरे बोकी जहाज चढ्ने लहर कति ठुला ठुला स्वदेश हुँदा विदेश पुग्ने तुला तुला। सहन, बहार तुला तुला। रहर कति ठुला ठुला दिनको भोग रातको नि गर्दा गर्दै रातको निन्द गर्दा गर्दै बनेका गजल अनि कति ठुला ठुला स्वदेश हुँदा विदेश पुग्ने रहर कति ठुला ठुला विदेश पुगी दुःख पाका जति ठुला ठुला उहाँको नाम रहेको छ खगेन्द्र अधिकारी अमृत भनेर भन्नुहुन्छ सुर्गेतदेखि उहाँले यो रचना पठाउनु भएको रहेछ उहाँको गजल साह्रै मिठो छ र मार्मिक पनि छ हुन पनि हो हामी स्वदेशमा रहँदा विदेश विदेशमा गएर धेरै पैसा धेरै धन सम्पत्ति कमाएर घरमा स्वदेश नेपालमा करोडपट्टि बनेर बस्छु भन्ने ठुला सपनाहरू हुन्छ ती सपनाहरू बोकेर सहर विदेशिन्छ विदेश पुगिसके धेरै दुःखहरू पाउँछ दुःख पाएपछि बल्ल थाहा हुन्छ विदेश कस्तो हुन्छ भनेर त्यस्तै शब्दहरूमा समेटिएको यो गजल साह्रै मिठो लाग्यो धेरै धेरै धन्यवाद दिन चाहन्छौ खगेन्द्र अधिकारी सर र यसै गरेर फेरि हामी त्यो विषयले फेरि अर्को लेख पढ्नु छ धन्यवाद कृष्ण सर साह्रै मिठो गजल वाचन गर्नुभयो खुसी लाग्यो यसै मेरो हातमा अर्को पत्र परेको छ ओम विक्रम कठुवाल मारेकट साथ धनकुटाबाट पठाउनु भएको छ रगतका आँसु रोइरहेछु म रगतका आँसु रहिरहेछु म तिम्रो तस्विर छोइरहेछु म तिम्रो तस्बिर छोइरहेछु म माया गर्ने मेरो मन सम्हाल्न माया गर्ने मेरो मन सम्हाल्न आँसुले नै हेर्दै धोइरहेछु म आँसुले नै हेर्दै धोइरहेछु असाध्यै मिठो पठाउनु भएको रहेछ ओम्बिकम खटीले खुसी लाग्यो रह लेख मुक्त को मध्यम पठान खुशी लगे फेरी फिर तप का ये लेख रचना आउन् रिने जानकारी कराई सकूस कि हमारे हाथ में धरभ धे तपा लेख रचना पड़ेगा हो हमीर ले का लेख रचना छुट्टेन कहीं हप्ता ना अर्क हफ्ता पक्के तैयार का लेख रचना भाग पाने र यसै गरी हामी कार्यक्रममा तपाईँहरूलाई थोरै विश्व नेपाली साहित्य महासङ्घको पनि जानकारी गराउँछौँ विश्व नेपाली साहित्य महासङ्घ शाखा साउदीका अध्यक्षले जानकारी दिनुभएअनुसार आउँदो यो पन्ध्र तारिक विश्व नेपाली साहित्य महासङ्घ शाखा साउदीको आ... छलफल हुने कार्यक्रम छ र यसमा उहाँले आफ्नो कमिटीमा रहेका सम्पूर्ण सदस्यदेखि लगाएर लगायत पदाधिकारीहरूलाई चाहिँ उपस्थितिको लागि जानकारी गराउनु भएको छ र सबै पदाधिकारीहरू उपस्थित हुनको लागि हामी पनि आग्रह गर्दछौँ यसरी रह तपाईँहरूलाई हामीले विभिन्न गजल कविता मुक्तहरूदेखि लिएर तपाईँहरूकै लेख रचनाहरूलाई हामीले वाचन गर्दै अब को कार्यक्रम अब फेरी तबा सांगीतिक आवाज सुना फेरी अर्क एवं लेख मिला उठाई हाल सर धन्यवाद के वि सर फेरि यसै गरेर मेरो हातमा अर्को लेख परिसकेको छ त्यो लेखलाई पनि म उठाइहाल्छु उहाँको नाम रहेको छ मुना ओली र उहाँको भावना रहेको छ उहाँको भावनालाई म यसरी अगाडि बढिहाल्छु जिन्दगीबाट आफै हारेको मान्छे मर्द मान जिन्दगीबाट आफै हारेको मान्छे मर्द बाहिर हाँसो भित्री चोट भोकेको मान्छे मर्द आफ्नो दुःख सुख आफै लुख आज अरूकै दुःख सुखमा साथ दिँदै हिँडेको मान्छे मर्द भावीको लेखनता हो या भाग्यको खेल समयको परिवर्तन माया बाटोको कसिङ जस्तै बडारेर भन्दै हुनुहुन्छ मिलन मुनाओली समुद्र पारीदेखि भनेर भन्नुभएको छ उहाँको ठेगाना खुलेको छैन धेरै धेरै धन्यवाद दिन चाहन्छौ किनकि तपाईँका यी जिन्दगीहरूलाई हरेस नखानु होला भन्छन् नि एउटा उखानै छ गरु चरेस खानु तर हरेस जिन्दगीमा कोहीले नखानु जब हरेस खायो भने जिन्दगीभरि हामी पछि परिन्छ त्यसले गर्दाखेरि कृपया मुना जस्तै मुना मात्र होइन मुना जस्तै अरू पनि सम्पूर्ण कसैले पनि हरेस नखानु भाग्य यस्तै छ लेखन त यस्तै छ भाग्यलाई दोष दिने होइन आफ्नो कर्मलाई दोष दिने होइन काम आफूले अगाडि सार्दै जानुहोस् भकै पनि एक न एक दिन सफल हुन्छ भन्न चाहन्छु मुना ओली फेरि आगामी दिनहरूमा तपाईँका यस्ता लेखहरू आउनेछ साह्रै मिठा लेख रचनाहरू पढ्दा पढ्दै समयले पनि नेटो काती जस्तो म महसुस गरिसकेको छु केपी सर हेर्नुहोस् त र प्रविधिदेखि नन्दराम सरले पनि हाट हल्लाइराख्नुभएको छ र अब तपाईँहरूमा छुट्नलाई अब पक्कै केपी सरले दुई चार शब्द बोलिदिनुहुन्छ र त्यस पछि हामी तपाईँहरूबाट विदा हुनेछौँ तपाईँका बाँकी लेख रचनाहरूलाई फेरि हामी भाषण गर्नेछौँ केपी सर अब हामी विदा हुने तर्फतिर लागौँ आदरणीय श्रोताबिन तपाईँहरूलाई हामीले अझै धेरै लेख रचनाहरू वाचन गर्ने मन हुँदा हुँदै अब समय हाम्रो जुन आधा घन्टाको लागि सिर्जनाको आवाजलाई छुट्याइएको समय सकियो भनेर चाहिँ रातो बत्ती बाल्दै हाम्रो प्राविधिक मित्र नन्दराम खड्का र सोनमपुरले हामीलाई जानकारी गराइराख्नु भएको छ हामीलाई तपाईँहरूसँग छुट्टिएर जाने मन त थिएन हेर्नुहोस् तर के गर्नु समयले नेटो काटिसक्यो त्यसैले श्रोता आजको कार्यक्रम सिर्जनाको आवाज सुनेर साथ दिनुहुने श्रोता आफ्ना सिर्जनाहरू पठाएर साथ दिनुहुने सर्जक आफ्ना विभिन्न कार्यक्रमको बारेमा जानकारी दिनुहुने विश्व नेपाली साहित्य महासंस्थाका साउदी लगायत सम्पूर्णमा दुई हजार बहत्तर सालको तिजको शुभकामना दिँदै पुनः ह्याप्पी तिज भन्न चाहन्छौँ र फेरि अर्को कार्यक्रममा पुनः उपस्थित हुने, हुने। वाचकका साथ का का हामी कार्यक्रम सञ्चालक केपी पौडेल र त्यस्तो सकुङे साथ बिदा हुन चाहन्छौँ यहाँहरूलाई मिठो सपनाको कामना गर्दछौँ रात्री नमस्कार कस्तो भयो बुढा कासी भारी आजकल कमाई छैन भने धनै मलाई मारी दस हजारको फाट्यौ नयाँ जुत्ता मेरा त बुढी पनि दुईटी छन् के हो इदम न बडा धुनाइस नगि उता बुढ़ाई पाले पालो गाली बीत मुख्य रिपी दस हजार को काटो नया जुता मेरा तो बुढ़ी पानी दुटी छा हो